यौन तथा प्रजनन स्वास्थ्य में नेपाल चेतना फोरम रैन्टी थ्री पॉइंट फाइव मेघाज को संयुक्त प्रस्तुति तथा आवाज रचत, र हो। यो हो। हामी यौन तथा प्रजनन रेडियो स्वास्थ्य विज्ञ र हाम्रा युवा साथीहरूसँग मिठा मिठा कुराकानी प्रस्तुत गर्छौँ अनि कहिलेकाहीँ चाहिँ यौन तथा प्रजन स्वास्थ्य सम्बन्धी मन छुने पस्कने पस्कनेछौँ आजको कार्यक्रम गर्भावस्था र सुरक्षित मातृत्वको बारेमा रहनेछ आज हामी गर्वस्था र सुरक्षित मातृत्व बारे स्त्री रोगका डाक्टर अञ्जना अधिकारीसँगको कुराकानी गर्वस्थामा चाहिँ जचाउनु भने चाहिँ एकदम इम्पोर्टेन्ट हो अब कम्तीमा पनि डब्ल्युएच को अनुसार चारपटक जचाउनै पर्छ एक गर्भवती महिलाको अनुभव मलाई त फ्यामिलीबाट एकदमै सपोर्ट सुरक्षित मातृत्व सुनिश्चित गर्न सरकारले चालेका कदमबारे स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखाका जनस्वास्थ्य नर्स धन बस्नेतसँगको कुराकानी चारपल्ट गर्भवती जचाउन आउनु भयो भने चार सय रुपियाँ प्रावधान छ र विज्ञको सुझाव अनि हाम्रो नियमित स्तम्भ भेट भोलि पनि साँच्चै आमा हुन कस्तो हुँदो भैरजत मलाई त सम्झँदै डर लाग्छ किन डराउनु यो त प्राकृतिक र जैविक कुरा हो नि पूर्व तयारी नियमित स्वास्थ्य जाँच र घर परिवारबाट पर उचित माया र हेरचाह भए अत्यन्त सहज हुन्छ नि कति आफैले पाउनु पर्यो जस्तो तिमीहरू पुरुषलाई पो आइसो हुन्छ अब हामीले पनि बच्चा पाउन मिल्ने भए त सबै हामी नै पाउँथ्यौ नि यो सौभाग्यता नारीहरूलाई मात्र छ हतार नगर न शारीरिक र मानसिक रूपमा तिमी अझै तयार छैनौ क्या ल कसले जन्माउँछौ त अहिले तिमी जन्माउँदैनौ नि गाउँघरतिर अझै थुप्रै दिदीबहिनीहरू किशोरावस्थामै आमा बनिसकेका हुन्छन् जसले गर्दा बच्चा र आमाको स्वास्थ्यमा जोखिम पर्ने मात्र होइन अरू थुप्रै मनोसामाजिक क्षति पनि गर्छ सहरमा पनि त सानो उमेरमै गर्भवती बनेर असुरक्षित गर्भपतन गराउँदा धेरैको ज्यान जोखिममा पर्ने गरेको छ नि ठिक छ तिमी उमेर, उमेर पुगेरै आमा बन्नु यसो गरौँ म तिमीलाई एकजना अनुभवी आमाकै कथा सुनाउँछु है त्यसपछि तिमी आफै थाहा न था, त आमा बन्दा कस्तो हुँदो रहेछ भनेर श्रोता मैले साधो निवासी छिरिङ लामासँग आमा हुँदाको अनुभव सोधेको थिएँ उहाँको तिन वर्षको छोरा छ अनि उहाँ चार महिनाकी गर्भवती पनि हुनुहुन्छ पुनः आमा बन्दाको खुशी उहाँको बोलीमा प्रष्टै हुन्थ्यो पहिलो बच्चा जन्माउँदाको अनुभव घर परिवारबाट प्राप्त हेरचाह एउटी आमाको त्यस बेलाको आकाङ्क्षाबारे उहाँसँगको कुराकानी तपाईँ पनि सुन्नुहोस् है फर्स्टको बेबी कन्सेप्ट हुँदाखेरि चाहिँ एकदमै खुसी के एकदमै खुसी भएँ अन्त अब कन्सेप्ट कति बिहा गरेको चार वर्ष पछाडि भएको नि त कन्सिप पनि चार बन्द लगभग चार पाँच वर्ष कम्प्लिट पछाडि कन्सेप्ट भएको थिएँ अन्त एकदमै खुसी एकदमै ज्यादा खुसी है अन्त हस्पिटल अलग्गै एकछिनको हुँदो रहेछ अन्त त्यहाँबाट चाहिँ त्यहाँ फर्स्ट म चाहिँ अब त्यही हो अब हस्पिटलभन्दा पनि आफैले नै टेस्ट गर्ने होइन अहिले त मोडर्न एज भयो सोसाइटीमा त्यस्तै हुन्छ होइन फर्स्टहरू त आफूले घर घरमा टेस्ट गरेँ अन्त अब हो कन्सेप्ट भनेको जहाँदेखि अब थाहा पाएँ त्यहाँदेखि चाहिँ हस्पिटल गएँ अनि त्यहाँनिर यसो हेर्दा चाहिँ आफूले चाहिँ किरा जस्तै देख्ने क्या अनि त्यो देख्दा खुसी है अन्त त्यहाँदेखि फेरि बेला मलाई मकै खानु मन लागेको मकै खानु मनलागेर मकै किन्ने मागेँ अनि किनि मागेर त्यहीँ हाली पठाए त बिरुद्ध डिलिट भएको जस्तो क्या किनभने जब अल्ट्रासाउन्ड गर्दाखेरि डक्टरले भन्नु यो ना तपाईँ तपाईँहरूको बेबी हेर्नुहोस् भन्दाखेरि दुईजनाकै अनुरो एकदमै खुसी थिएँ कि त्यो त एभ्री मन्थ भनौँ न फर्स्टको त अब फर्स्टमा अल्ट्रासाउन्ड गरेँ सेकेन्ड मन्थ भयो थर्ड मन्थ पाटन हस्पिटलमा गऱ्यो होइन अन्त त्यहाँदेखि महिनामा फेरि एकपल्ट अल्ट्रासाउन्ड गरेँ होइन पाँच महिनामा अल्ट्रासाउन्ड गरेँ त्यति बेला चाहिँ नानीको पोजिसन सबैदेखि होइन त टाउको चाहिँ अलिकति ठुलो छ भनेर भन्यो त्यहाँदेखि अलिकति टेन्सन त लिनु पर्दैन भनेर भन्दै भयो अन्त त्यहाँदेखि लास्ट अब फाइभ कम्प्लिट भयो सिक्स होइन त्यहाँदेखि सेभेन से सेभेन मलाई सेभेन मन्थ लाग्छ सेभेन मन्थदेखि चाहिँ विक्ली आउनु भन्छ कि त्यहाँबाट चाहिँ टेस्ट त तपाईँको सुगर पनि गराउँछ के के भयो टिटिएको इन्जेक्सन भ्याक्सिनहरू सरसल्लाई त डक्टरको त एकदमै दबाईहरू कस्तो प्रकारले खानु होइन अन्त त्यहाँबाट प्रेग्नेन्सीको पिरियडमा दबाई अरू डक्टर बिना अरू दबाई खानु हुँदैन सबभन्दा बेसी खाइल राख्नेछु मेरो आमाजु अन्त मिस्टरको पनि थियो तर मिस्टरले चाहिँ देखाउनु भएन क्या कहिले पनि एकदम भित्र आइरोप गर्नुभयो थाहै भएन मिस्टरको थियो अन्त <laughs> त्यहाँदेखि घर परिवारमा अब सबैजना खुसी किनभने आफ्टर किनभने चाहिँ अब त्यति पछाडि चाहिँ अब एकजना अब नयाँ सदस्य आउँदै थियो होइन त हाम्रो फ्यामिलीमा निकै ग्याप पछाडि ख्याल त सबैले राख्नु भयो मसँग बस्नुभएको काका हुनुहुन्थ्यो अन्त त्यहाँदेखि मेरो ससुराई हुनुहुन्थ्यो जहिले पनि फ्रुट्स बोकेर आउनुहुन्थ्यो किसिम किसिमको आज के अरे आरु चाको सिजन आज र चा छ भने भोलि आँप त्यस्तै सुन्तला वे खरबुजा त्यस्तोहरू फलफुल जहिले अन्त दुध खानु लाउनुहुन्थ्यो होइन म्याक्सिमम् मलाई त फ्यामिलीबाट एकदमै सपोर्ट बुढाबुढी हुनु र वै पछि होइन भएपछि नानी आएपछि नानीबी एकदमै बेसी टाइम दिइन्छ यता चाहिँ अब श्रीमानपी चाहिँ हुँदैन नानीबी एकदमै दुवैजनाको आमाको मात्रै होइन बाउको पनि हो। त्यही हुन्छ कि नानी आए अब पहिला जब आफ्नो आमाहरूले क्या अब पढ्ने टाइममा घुम्ने टाइममा जति बेला पनि है अब जति बेला यो नगर त्यो नगर छोरी यसो नगर उसो नगर छोरा भन्दै भन्दा अब जब आफै आमा भएपछि चाहिँ त्यो चाहिँ उहाँहरूले गरेको चाहिँ एकदमै ठीक रहेछ भन्ने चाहिँ महसुस भयो दोस्रो चाहिँ अहिले त फ्री छु एकदम माइन्डै फ्री छ होइन अब पहिलोचोटिको चाहिँ फर्स्टमा डर एकदमै थियो के हुन्छ कसो हुन्छ भन्ने एकदमै डर थियो होइन अहिले चाहिँ माइन्ड एकदमै फ्री छ अन्त त्यहाँदेखि जे हुन्छ ठिकै छ अहिले सेकेन्डमा चाहिँ जे होस् फर्स्टको जस्तो चाहिँ हुँदैन रहेछ सेकेन्ड भएपछि चाहिँ अब नर्मल फर्स्टमा अब जति आत्तिर्नु पर्ने अब के होला अपरेसन गर्दा के होला नर्मल हुँदा के होला भन्ने त्यो पिर चाहिँ टेन्सन चाहिँ हुँदैन कि अब एकचोटि अनुभव भइसकेको अब त्यो आफ्टर आफ्टर नाइन मन्थ नानी फेरि उयो गर् जन्मिने हो केही हुँदैन भन्ने चाहिँ हुँदो रहेछ चाहिँ एकदमै डर के फर्स्टको बेबीमा चाहिँ जति बर्थ टाइमको बेलामा त्यति बेला चाहिँ यस्तो साह्रो हुन्छ कि अपरेसन गरिरहेको हुन्छ आफूलाई याद भइरहेको हुन्छ होइन त अपरेसन गर्दा गर्दा अब के भयो भने मलाई मात्रै मेरो नानी चाहिँ राम्रै होस् भन्ने फिलिङ्स एउटा हुँदोरहेछ अन्त जब नानी आएपछि अन्त एकदम एक, एक प्रकारको खुसी अन्त अन्त उसलाई स्वागत गर्ने भित्रको मन होइन अब डक्टर र पेसेन्ट अन्त त्यो नानी मात्रै हुन्छ नि त फ्यामिली हुँदैन त्यस्तो फिलिङ्सहरू हुँदो रहेछ अब त भन्दैनौ निर खै खै उहाँले भन्नुभएको सुनेनौ आमा हुनु त संसारकै सन्तान जन्मा प्राप्त छ उहाँले तिरसा पाउनुभएछ तर तिमीलाई थाहा छ नेपालका धेरै महिलाले यी आधार नै पाइरहेका छैनन् हो नि त स्वेच्छा यस्तो बेला पति र घर साथ अत्यन्त महत्वपूर्ण हुन्छ मलाई त यो विषयमा अझै धेरै जान्न मन लागेको छ पछि ख्याल राख्नु पर्ने मान्छे त हाम्रो पनि त आउँछ तिमीलाई मात्र होइन रजत हाम्रो साथीलाई पनि यसबारे जान्न मन लागेको छ होला गर्भ अवस्था र सुरक्षित मातृत्व बारे थप जान्न मैले नेपाल मेडिकल कलेज कि स्त्री रोग तथा प्रसुति विज्ञ अन्जना अधिकारीसँग कुरा गरेको थिएँ गर्भवती अवस्थामा के के कुरामा ध्यान पुर्याउनु पर्ला गर्वस्थामा चाहिँ जचाउनु भने एकदम इम्पोर्टेन्ट हो अब कम्तीमा पनि डब्ल्युएचओको अनुसार चारपटक चाहिँ जचाउनै पर्छ होइन युजुअली चाहिँ हामी फर्स्टमा बच्चा पेटमा आउने बित्तिकै जचाउनुपर्छ अनि त्यसपछि चाहिँ त्यही अनुसार हामी एक महिना दुई महिनामा हेरी हेरी प्लस बच्चा पाउने समय आइसकेपछि चाहिँ एक एक हप्तामा बोलाउँछौँ है अनि फर्स्टको फर्स्ट जाँच चाहिँ किन इम्पोर्टेन्ट छ भन्दा कतिपल्ट पेसेन्टहरूलाई आफ्नो महिनावारी राम्रोसँग थाहा भएको हुँदैन होइन डेटहरू गलत हुनसक्छ एकैचोटि लास्टमा आयो भने चाहिँ हाम्रो यसको डेट सही हो कि गलत हो बच्चा सानो हो कि ठुलो भनेर थाहा पाउनलाई गाह्रो हुन्छ नि त त्यही भएर सुरुमा उन्चार उन्चार उन्चार अनि बित्तिकै जचाउने अनि त्यसपछि साधारण रगत पेसाबको जाँचहरू भिडियो एक्सरेहरू हुन्छ कि त्यो चाहिँ हामीलाई डेटहरू थाहा पाउनलाई प्लस पुरानो अरू कुनै रोग छ भने अथवा सङ्क्रामक खालको रोगहरू छ भने त्यो अनुसार उपचार गराउनलाई त्यसपछिको भिडियो एक्सरेहरू चाहिँ अनि जाँचहरू चाहिँ हामी त्यही अनुसार पेसेन्टको कन्डिसन अनुसार बोलाउँदै जान्छौँ है अब त्यो बाहेक अनि त्यसपछि औषधि खानेकहरू चाहिँ अब प्रेग्नेन्सी सुरु हुनुभन्दा अगाडिदेखि नै खासमा प्लान गऱ्यो भने चाहिँ फोलिक एसिड भन्ने हुन्छ यसले चाहिँ बच्चाको दिमागको डेभलपमेन्ट राम्रो हुन्छ भनेर प्लस अनि यदि धेरै उमेर भइसकेको मान्छेहरूले बच्चा पाउनु लाएको रहेछ भने चा चाहिँ जा बच्चालाई जन्मजात हुने रोगहरू धेरै हुन्छ कि त्यो खालको रोगहरूबाट पनि बचाउनलाई चाहिँ फोलिक एसिड भन्ने हुन्छ त्यो चाहिँ बच्चा पाउनुभन्दा तिन महिना अगाडिदेखि बच्चा पिठमा आइसकेको तिन महिनासम्म खानुपर्छ कि त्यसपछि रेगुलर आइरन क्याल्सियम भयो होइन अनि त्यस खाइराख्नुपर्छ त्यो बाहेक टिटीको खोप चौबिस हप्तामा र अठाइस हप्तामा लगाउनुपर्छ अनि घरमै डेलिभरी गराउने चाहिँ अब अहिलेसम्म अहिले चाहिँ हाम्रो सरकारले हस्पिटल डेलिभरी गराओस् भनेर त्यसमै प्रमोट गरेर हुन्छ होइन किनकि घरमा भएको कम्प्लिकेसनहरूको बारेमा चाहिँ हामीले राम्रो हेर्न सक्दैनौँ अथवा घर अब त्यो हुन्छ नि ट्रेनिङ लिएको त्यो सुत्केरी गराउने मान्छेहरू हुनु पनि सक्छ नहुन पनि सक्छ अनि सरकारले पनि घरमै के हस्पिटलमै डेलिभरी ओस् भनेर चाहिँ हस्पिटल डेल डेलिभरी गराउने मान्छेहरूलाई खर्चहरू पनि दिन्छ कि त्यो चाहिँ प्रमोसनको लागि हो त्यही भएर हामी सकेसम्म होइन सकेसम्म चाहिँ हामी त्यही भएर हस्पिटल नै डेलिभरी प्रमोट गर्छौँ जचाउन आउने खर्च हुन्छ नि यदि हस्पिटल डेलिभरी भएको मान्छेहरूलाई चाहिँ अब त्यो के भन्छ साधन खर्च स्वरूप हजार रुपियाँ दिन्छ क्या सरकारले फर्म भरेर अनि अब घरमै प्रस्तुति गराउँछ अब ठाउँहरू छैन भन्ने चाहिँ छुट्टै कुरा हो तर हामी चाहिँ अब अहिले यहाँ सहरमा बसेर हस्पिटलमा बसेर हेर्दाखेरि चाहिँ सकेसम्म हस्पिटलमै गरायो भने इमिडिएटली म्यानेज हुनसक्छ नि त घरमा त अब थाहा हुँदैन बच्चा सुल्टो छ कि उल्टो छ होइन प्लस अब ठुलो छ कि सानो छ सानो बच्चा भए आफै आउन सक्छ ठुलो भयो भने अड्किने चान्सेसहरू बढी हुन्छ रिस्क बढी हुन्छ त्यही भएर घरमै डक्टरहरूको के अरे हस्पिटलमै अगाडि गरायो भने राम्रो आजकल प्राकृतिक रूपले सम्भव हुँदाहुँदै पनि अपरेसन गर्ने चलन नै भएको छ यसलाई कसरी बुझ्ने ए सिर्जरियन सेक्सन चाहिँ यस्तो हुँदैन कि प्राइभेटमा चाहिँ आउने बित्तिकै सिजर गरिदिइहाल्छ भनेर होइन सिजरियन सेक्सनको इन्डिकेसन हुन्छ बिना कारण चाहिँ हामी यतिकै सिजरियन सेक्सन गर्दैनौँ आजकल चाहिँ के छ भने पेसेन्टहरू आफै अपरेसन गराउँछु भन्ने चाहनुहुन्छ त्यस्तो पेसेन्टहरू चाहिँ प्राइभेटली अब त्यो पनि इन्डिकेसन अनुसार गर्नुहुन्छ नत्र भने चाहिँ आमाको स्वास्थ्यमा केही खराबी बच्चाको स्वास्थ्यमा केही खराबी जस्तो आमालाई अब हुन्छ नि प्रेसर आमाले बल गर्न सकेन भन्ने अथवा अरू कुनै रोगहरू मुटुको रोगहरू छ भने प्रेसरहरूको रोग छ भने पनि हामी सकेसम्म नर्मल गराउन मिल्ने जति कन्डिसनमा नर्मल गराउँछौँ मिलेन बच्चाको धड्कन तल माथि भइरहेछ भने त अब बच्चाको स्वास्थ्यको लागि अपरेसन गराउनै पऱ्यो हाल्यो यतिकै आउने बित्तिकै अपरेसन भनेर चाहिँ लगिहाल्दैन वैशाख बाह्र गतेको भूकम्प पश्चात गर्भवती महिलाहरू डराएका छन् अहिले चाहिँ अब यो भूकम्पले गर्दाखेरि चाहिँ सबैजना गर्भवती महिलाहरूकोमा चाहिँ त्यो मनमा डर छ कि भूकम्पले गर्दाखेरि बच्चा खेर जाने हो कि नराम्रो बच्चा जन्मिने हो कि भन्ने हुन्छ होइन यस्तो हुन्छ बच्चा पेटमा आएपछि बन्ने सुरुको तिन महिनामा त बच्चा बनिसकेका हुन्छ नि भूकम्प आए पनि नआए पनि बच्चाको बन्ने प्रोसेसमा केही खराबी भएको हुँदैन होइन त्यही भएर भूकम्पले गर्दाखेरि चाहिँ नराम्रो बच्चा जन्मिने भन्ने हुँदैन अब भाग्ने क्रममा पढेर चोटपटक लागेर रगत रो, बगेर बच्चा खेरा जान लागेको छ भन्ने छुट्टै कुरा हो नत्र भूकम्पले नै गर्दाखेरि बच्चालाई खराबी हुने भन्ने चाहिँ केही पनि छैन त्यो चाहिँ अब सबैले आफ्नो मनबाट हटाए हुन्छ ेका छन् कतिले त यसले पेटको बच्चालाई असर पार्छ भनेरै गर्भ पतन पनि गरेको सुन्न पाइन्छ नेपालका वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर भुला रुजाले दिनुभएको महत्वपूर्ण सुझाव कार्यक्रम दौतरीको यस खण्डमा भूकम्पले गर्भवती महिलामा पारेको प्रभाव र सतर्कता जिज्ञासा र उत्तर के भूकम्पको धक्काका कारण गर्भ खेर जान सक्छ भूकम्पको धक्काले पेटको बच्चालाई असर गर्दैन किनभने यसमा त्यस्तो कुनै विकिरण वा असर गर्ने तत्त्व हुँदैन यस्तो विपत्तिको बेला गर्भवती महिलालाई आफूसँगै पेटको बच्चाको डरले पनि तनाव हुने हुँदा कस्तो खतरा हुन सक्छ गर्भवती अवस्थामा अत्यधिक मात्रामा तनाव लिँदा बच्चा खेर जाने मितिरे नपुगी बच्चा जन्मन सक्ने जन्मिएको बच्चा पनि कम तौलको हुन सक्ने हुन्छ भूकम्प आए लगतै गर्भवती महिलाहरू कोही लड्ने अत्याधिक तनावमा रहने तथा भागदौडका क्रममा पेटमा ठोक्किने समस्या हुनसक्छ यस्तो अवस्थामा के गर्नुपर्छ यस्तो अवस्थामा गर्भवतीहरूले नजिकैको स्वास्थ्य संस्थामा पुगेर गर्भ भएको शिशुको बारेमा जानकारी लिन भिडियो एक्सरे गर्नुपर्छ भूकम्पपछि पाल तथा चौरमा बसिरहेका गर्भवती महिलाले खानपिन र बसाइमा ख्याल दिन सकेका छैनन् यसले उनीहरूको स्वास्थ्यमा कस्तो असर गर्छ गर्भवती महिलाले यसरी खानपिन र बसाइमा ख्याल गरेन भने गर्भमा असर पर्न सक्छ र गर्भवती महिलामा जन्डिस पखाला जस्ता समस्याहरू देखा पर्न सक्छन् सामूहिक रूपमा पहाडमा बस्दा गर्भवती महिलामा अरू के के समस्या आउन सक्छ यसरी समूहमा बस्दा विभिन्न किसिमका सर्वारोग तथा सङ्क्रमणले सताउने सम्भावना हुँदा गर्भवती महिलाको गर्भमा समेत असर पर्न सक्छ यो विपत्तिको अवस्थामा गर्भवती महिलाले स्वस्थ बच्चा जन्माउन के गर्नुपर्छ गर्भवती महिलाले तनाव नलिने पर्याप्त मात्रामा पौष्टिक खानेकुरा खाने सुरक्षित स्थानमा ढुक्कसँग सुत्ने गरेमा स्वस्थ बच्चा जन्माउन सक्छन् श्रोता हामीलाई आशा छ यी सुझावहरू यहाँका लागि पक्कै काम लाग्नेछन् नेपालले पछिल्लो समयमा मातृ तथा बाल मृत्यु कम गर्नमा उल्लेखनीय प्रगति गरेको छ तर मातृ शिशु मृत्यु अझै पनि तुलनात्मक रूपले उच्च रहनु आधाजसो जन्म घरमै हुनु गर्भवती र सुत्केरी हुँदा स्वास्थ्य कर्मी र स्वास्थ्य संस्थाको पहुँच कम हुनु सरकारले गरेको कार्यक्रमबारे जनचेतना कम हुनु यौन तथा प्रजनन स्वास्थ्य पोषण र स्वस्थ व्यवहारको आवश्यकताबारे जानकारी नहुनु मुख्य चुनौतीका रूपमा देखिएका छन् हाम्रो राज्यले आफ्नो के गरिरहेको छ त स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखा जनस्वास्थ्य नर्स धन बस्ने सरकारको तर्फबाट स्वास्थ्य संस्थाहरूले सुरक्षित मातृत्वको लागि के कस्ता कामहरू गरिरहेका छन् सरकारको तर्फबाट यो परिवार स्वास्थ्य महाशाखाले स्वास्थ्य मन्त्रालयसँगको चाहिँ निर्देशनअनुसार चाहिँ गर्भवती जाँच्ने सुत्केरी होइन सुत्केरी पछिको सेवाहरू दिने अनि अब स्वास्थ्य संस्थामा नेपाल सरकारको थायी दरबन्दीको कर्मचारी नपुगेको ठाउँमा चाहिँ करारमा नर्सिङ स्टाफहरू राखेको छ र नेपाल सरकारले आवाज सुरक्षा भन्ने कार्यक्रम राखेको छ जुन चाहिँ तल्लो लेभल बर्थिङ सेन्टर जसूति केन्द्रसम्म पुगेको छ जहाँ चाहिँ नि शुल्क सेवा दिने र बापत महिलालाई चाहिँ स्वास्थ्य संस्थामा सुत्किरी हुन आउन जाने बाटो खर्च समेत खरा जाने बेला दिने भन्ने छ र त्यसपछि सानो भर्खर जन्मिएको बच्चालाई चाहिँ न्यानो झोला भन्ने कार्यक्रम छ होइन त्यो न्यानो झोलामा चाहिँ बच्चाहरूले लगाउने लुगा र आमाको लागि म्याक्सी हुन्छ चा, जुन चाहिँ त्यो पनि सरकारले नि शुल्क वितरण गर्नलाई जिल्लामा चाहिँ पैसा पठाएको छ त्यसै गरी के अरे सुरक्षित गौरपतनको सेवा छ चा, जहाँ चाहिँ जसलाई चाहिँ बच्चाको इच्छा छैन चा, चा, उनीहरूको चाहिँ सुरक्षित गौरपतन सेवा पनि उपलब्ध हुन्छ र त्यस्तै अब हिमाली दुर्गम क्षेत्रहरूमा चाहिँ अझै महिलाहरूलाई रेफर गर्न गाह्रो भनेर चाहिँ क्षेत्रहरूमा रेफ के अरे हेलिकप्टरहरू छ प्लेनबाट पनि अप्ठ्यारो पऱ्यो भने ल्याउने चाहिँ पैसा राखिदिएको हुन्छ त्यसको साथसाथै नर्सिङ स्टाफहरूलाई केही जिल्लाहरूमा अहिलेसम्म आठवटा जिल्लाहरूमा चाहिँ रुरल अल्ट्रासाउन्ड भन्छ सानो चाहिँ पोर्टेबल खालको मेसिन लिएर गएर गर्भवती भएको ठाउँमा गएर चाहिँ जाँचेर अप्ठ्यारो खालको कम्प्लिकेसन भएको छ भने तिनीहरूलाई समयमै रेफर गर्नको लागि त्यो ज्ञान पनि नर्सिङ स्टाफहरूलाई उपलब्ध गराएछ होइन अब ठाउँ ठाउँमा चाहिँ अपरेसन शल्यक्रियाबाट चाहिँ नि शुल्क प्रसुति सेवा दिने क्रम पनि छ जस्तो यति धेरै कामहरू गरिराख्नु भएको छ थाहा नपाइरहेको होला अथवा त्यो लक्षित समुदायसम्म के कारणले गर्दाखेरि नपुगेको होला जस्तो लाग्छ तपाईँलाई हाम्रो जस्तो भौगोलिक विकटता भएको ठाउँमा अब केन्द्रको कुराहरू एकैचोटि झट्ट पेरिफेरि लेभलसम्म नपुग्न सक्छ होइन विभिन्न कारणले गर्दाखेरि त्यसैले गर्दा अब जहाँ चाहिँ बढी सम्पर्क हुन्छ त्यहाँ चाहिँ अलिक बड़ी छिटो कार्यक्रमहरूको तय हुन्छ जहाँ चाहिँ अब अलि दुर्गम छ अब जान आउन अप्ठ्यारो हुन्छ बाढी पहिरो होइन त्यस्तोले गर्दाखेरि त्यहाँ चाहिँ अलिक ढिलो पाउँछ तर कार्यक्रम चाहिँ पचहत्तरै जिल्लामा एकनाशै रूपमा चाहिँ चा। जान्छ जस्तै तपाईँले भनिहाल्नु भने आमा कार्यक्रम हुन्छ नेपाल सरकारले सबै ठाउँमा चाहिँ निशुल्क प्रसुद्धि सेवा जुन आमा सम्झौता गरेको हुन्छ त्यो प्राइभेट अस्पतालहरूमा सबै त्यो त्यो कार्यक्रम छ जसले गर्दा चाहिँ अपरेसन गर्ने अनि अफ के अरे अब कम्प्लिकेसन भएका डेलिभेरीहरूको लागि पनि सेवा र साधारण सुत्केरीको लागि अज आमा चाहती सेवा दिप अज्ञा आमा में शिक्षा को कमी खरीद गर्भवती जांच कर नाक कारण चारपल्टर्भवती जचौना आने भाई भास्थ्य संस्था में सुत्के हो चार सौ रुपया दिनेावधानी का मतृ मृत्यु दरला घटना का सरकार कार्यक्रम करनशक्तिपे निःशुल्क प्रसूति सेवा थपक महिला धेरे समस्या आता अ इकल कैंसर को स्क्रिनिंग करने जुन चाहे कैंसर लग्न भाग ना पार्टीघर को अवस्था जांचने भैर त्यतिले पनि अझ चाहिँ महिलाहरूको दुर्गम क्षेत्रमा पुगेन भनेर चाहिँ अझ चा, पारामेडिसहरूलाई पनि केही चाहिने अप्ठ्यारो खालको फर्स्ट एड सम्बन्धी चाहिँ अप्सटिकल फर्स्ट एड भनेर चाहिँ सानो तिन चार दिनको प्याकेज दिएर चाहिँ पारामेडिसले पनि कम्प्लिकेसनहरू पत्ता लगाएर समयमै रेफर गरौँ जसले गर्दा हाम्रो आमा र बच्चा नमरुन् भन्ने खालको कार्यक्रम पनि यो भाषाका परिवार क्षेत्र भाषाबाट चाहिँ सञ्चालन भइरहेको छ जस्तै प्रिभेन्सनको लागि पनि धेरै कामहरू गर्नुभएको रहेछ उपचारात्मक पनि धेरै कामहरू गर्नुभएको रहेछ तर सुरक्षित मातृत्वमा कतै न कतै हाम्रो सामाजिक संरचार पनि जोडिएर आउँछ यो कुराहरूमा चाहिँ सरकारले के गरिरहेछ अझै त्यसलाई चाहिँ बढीभन्दा बढी परामर्श दिने का अझ एडभोकेसी गर्ने अझ बढी प्रचार प्रसार गर्नको लागि हामीसँग धेरै हाम्रो के सहयोगी संस्थाहरू जस्तै पा अब एनजिओ आइएनजिओहरू पनि जोड्नु भएको छ उहाँहरूको पनि कर्मचारीहरू त्यत्तिकै पेरिफेरि लेभलसँग पनि खट्नु भएको छ उहाँहरूले पनि विभिन्न आमा समूह मार्फत महिला स्वयंसेविका मार्फत यस्ताहरू mm. कार्यक्रमहरू पुग्नु तर हाम्रो <mayoría>, बसाइहरू नै त्यस्तो छ एउटा घर एउटा घर अब चार घर भएको ठाउँमा अलि सजिलो होला अलि अब छुट्टै घर भएको ठाउँमा चाहिँ अलिक स त्यस्तो नपुग्न पनि सक्ला होइन त्यस्तो स सन्देशहरू र पनि उहाँहरूले प्रत्येक महिला स्वयंसेवीलाई ओडा भिजिट गरेर कि आमासम्मको बैठक गरेर हुन्छ कि भन्नुहुन्छ अब हुनसक्छ आर्थिक कारणले गर्दा शिक्षाको कमीले गर्दा महिलाले चाहिँ बच्चा पाउनै पर्छ जसरी पनि पाइहाल्छन् भन्ने एउटा सोच राखेर पनि त्यस्तो भएको हुनसक्छ जस्तो मैले जान्न चाहेको पनि त्यही विषयमा जस्तो स्वास्थ्यको कुरामा चाहिँ स्वास्थ्यको कुरा नभएर कतै न कतै अरू कुराहरू जोडिएको जस्तो लाग्दैन तपाईँलाई लाग्छ तर स्वास्थ्यले मात्रै एउटा त्यसमा हातेमालो गरेर सबैसँग मिलेर गर्नुपर्छ कृषि पनि त्यत्तिकै महत्त्वपूर्ण जस्तो मेरो मतलब तपाईँहरूले थुप्रो कामहरू गरिराख्नु भएको छ तर त्यो नहुनमा कतै न कतै सामाजिक संरचना व्यवस्था आर्थिक व्यवस्था चेतनाको कमी जोडिएको जस्तो लाग्दैन लाग्छ त्यो सबै जोडिएकै हुन्छ किनभने स्वास्थ्यले मात्रै गरेर हुँदैन किनभने महिलालाई भरे भरे खाने के हुन्छ भोलि खाने के हुन्छ नहेरिकन स्वास्थ्य जाँच गरेर नै आउँदैन त्यस्ता कुरा छन् अब शिक्षाको कमीले गर्दा पनि मेरो स्वास्थ्य महत्त्वपूर्ण छ मैले चाहिँ के अरे सेवा लिनुपर्छ मैले नेपाल सरकारले दिएको सेवा लिनुपर्छ भन्ने खालको ज्ञान नपुगेर पनि त्यस्तो भएको हुनुसक्छ होइन सेवा भएर पनि से दिएर पनि अझै पनि जति पनि हुनुपर्ने चाहिँ भइरहेको छैन अब पालो भएको छ हाम्रो नियमित स्तम्भ भेटबोलीको गर्वस्थामा घटिमा पनि चारपटकको गर्व परीक्षणलाई अनिवार्य मान्छन् पटक गर्व परीक्षण गराउनु भयो भनेर हामीले नेपाल मेडिकल कलेज जोरपाटीमा गर्भ परीक्षण गराउन आउनुभएका केही महिलाहरूसँग कुरा गरेका थियौँ मेरो नाम चाहिँ गङ्गा ज्योति हो मैले चाहिँ पेटमा हुँदा तिन ताली जचाएँ अनि अहिले चाहिँ अपरेसन गरेर बच्चा जन्माएँ आज चाहिँ तिन दिन, दिन भयो मेरो नाम चाहिँ सृष्टि हड्का म चाहिँ मेरो घर चाहिँ मूलपानी हो अनि प्रेग्नेन्सी भएको चाहिँ आठ महिना भयो चारचोटि चेकअप गराए आठ महिना नाम डोमाङ नारायण त्यसो भएदेखि त गाउँमा हुने बेला दुईचोटि यता आएपछि महिना पछि गऱ्यो अनि पछि पछि हप्ता हप्तामा अप्ठ्यारो त त्यस्तो भन्नुभएको छ खोइ भन्नुभएको छ अब भोलि बिहानबाट थाहा हुन्छ होला रमा कारणजित हो म यहीँ गोकर्ण यता भगवाठानिएर अनि सुरुमा तिन महिनामा आयो अनि त्यसपछि पाँच महिनामा अनि तिहार सुईहरू लगाएँ अनि अस्ति आठ महिनामा पनि आयो आठ महिनामा आठ महिनामा आउनेवालामा थिएँ अनि अलिकति फोन गएको भएर आयो आफै आयो एकदिन एडमिट भयो फेरि हिजो पनि ब्लड गयो कि नौ महिना लाग्यो अनि हिजो नै अलिक बढी गयो अनि हिजो नै गर्भ जाँच गर्ने कुरामा महिलाहरू अगाडि तर ग्रामीण भेगमा अझै चेतना र सुविधा र यो सँगै अब भने गर्वस्था र सुरक्षित मातृत्व विशेष यो कार्यक्रमबाट विधाग्नु पर्ने बेला भइसकेको छ दौतरी अर्को हप्ताको शुक्रबार फेरि हामी यौन तथा स्वास्थ्यको बारेमा कुराकानी गर्न आउँछौँ साथी यो कार्यक्रम तपाईँलाई कस्तो लागिरहेको छ सुझाव तथा प्रतिक्रियाको लागि हामीलाई चेतना रेडियो एट पठाउन सक्नुहुन्छ है त्यति दिनसम्मका लागि प्राविधिक मित्रसँगै हामी दुई बिदा चाहन्छौँ यौन र प्रजन स्वास्थ्य बारे खुलेर कुरा गरौँ अनि आफ्नो